कालज ने गीतर सविशेष प्रस्तुति आजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज ज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा सविशेष रूपमा स्वागत छ यो प्रस्तोता प्रकाशायनी र प्राविधिक भित्र सशेन्द्र गौतमका साथमा आजको अजर अमर गीतहरू विशेष रूपमा समर्पित छ हिजो जन्मदिन परेका नेपाली जातिका महान गायक स्वर सम्राट नारायण गोपाल गुरूवाचार्य प्रदीप नारायण गोपाल गुरूवाचार्य आजभन्दा पचहत्तर वर्ष अगाडि आश्विन अठार गतेका दिन मध्य काठमाण्डुको किलागल टोलमा पिता आशा गोपाल गुरूवाचार्य आमा रामदेवी गुरूवाचार्यका जेठा सुपुत्रका रूपमा जन्मिएका थिए जन्मकालमा उनी उस्तादका छोरा भए पनि तर आजसम्मको एउटा पहिलो रहस्य कार्यक्रम मार्फत खोल्न चाहन्छु नारायण गोपालले सबभन्दा पहिला गीत गाउनुभन्दा पहिला रंगमंचमा अभिनय गर्नुभएको थियो दुई हजार तेह्र सालको असाढ़मा उनले त्याग नामक नाटकमा अन्धाको भूमिकामा अभिनय गरेका थिए र अर्को महत्वपूर्ण कुरा सोर सम्राट नारायण गोपाल र कवि दुर्गालाल श्रेष्ठले तत्कालीन कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रचार प्रसारका निम्ति ट्रकमा गाएर आफ्नो गायन शुरू गरेका थिए र त्यति बेला नै कवि दुर्गालाल श्रेष्ठलाई जनकवि पदवी दिइएको थियो भने नारायण गोपाललाई जनगायक दिँदा उनले मैले अझै पनि आफूलाई गायक मानेको छैन भनेर त्यो पद स्वीकार गरेका थिएनन् तर उनको गायन खुल्ला मञ्चको टोडी ट्रकबाट शुरू भएको थियो यो रहस्यसँगै आज नारायण गोपालको पचहत्तरौं जन्मदिनको सम्झना गर्दै पहिलो गीत उनकै आवाज गोपालिन्दनको शब्द र संगीतमा शिखर का अजय कति टा अ समा डाड़ा, डाड़ा। खर भनका गरौँ यस्तो भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो भ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तो सहदै जानु पर्ला दाई आउला दिन जस्तो जस्तो शिखर भनिका मैले जति पहिला दया पा खुसी व्यथामेट आए पाइ जति यही, भाका रे थे रे थे यही भाखा गाला भरी मैले सम्राट नारायण गोपाल को आत्मकथात्मक यह गीत शिखर भाई कहां कथकार एवं उपन्यासकार जे कार्थक को चयन में आज को अजरअमर गीत पेल प्रस्तुति स्वर सम्राट नारायण को जन्म काठमाडौँको किलागलमा भए पनि उनको मातृभाषा नेवार भाषा भए पनि उनले जीवनमा कुल मिलाएर तीनवटा मात्र नेवार गीत गाउन पाए गिरिजाप्रसाद जोशीको शब्दमा एउटा र कवि दुर्गालाल श्रेष्ठको शब्दमा दुईवटा चलचित्र परिवर्तनबाट आफ्नो पार्श्व गायन शुरू गरेका नारायण गोपालले पहिलोपटक गीत गाउने मौका पाएका थिए दुई हजार एक्काइस सालमा सुमनाञ्जली फिल्मसद्वारा निर्माण गरिएको माइतीघरका फिल्मका निम्ति गीत गाउन उनी मुम्बई पुगेका थिए तर मुम्बई पुगेपछि स्वास्थ्यका खराबीका कारणले जीवनमा आएको पहिलो अफर नै गीत गाउन पाएनन् उनले र उनी मम्बईबाट रितै हात फर्किए शास्त्रीय संगीत अध्ययन गर्न बरोडाको महाराजराज यो संगीत महाविद्यालयमा अध्ययन गर्न पुगेका नारायण गोपाल पहिलो सालमा नै असफलताको कारणले गर्दा संगीत अध्ययन गर्न छोडेर काठमाडौँ फर्केका थिए सोर सम्राट नारायण गोपालका बारेमा अन्य धेरै जानकारी र आजको उज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा नारायण गोपालले जीवनमा लेखेको एउटै निबन्ध पनि हामी वाचन गर्नेछौ नारायण गोपालद्वारा लिखित निबन्ध महाकवि बाँचिरहेका भए सुन्न होला यो निबन्ध नारायण गोपालको जीवनको एउटा पहिलो र प्रकाशित अन्तिम निबन्धको रूपमा सम्झना गरिन्छ र कार्यक्रममा अर्को गीत छ नारायण गोपालको स्वर नेपाली जातिका चलचित्रका पहिलो महिला संगीतकार शान्ति ठटालको संगीत, संगीत कवि एवं नाटककार मनबहादुर मुखियाले लेख्नु भएको यही एउटा गीत नारायण गोपालले गाउनु भएको छ मेरो कथा खाली खाली पीण्डामा खोज मेरो कथा खाली खाक खला मेरो कथा beer cloud मेरो कथा खाली खाली पिंडामा खोज कवि एवं नाटककार मनबहादुर मुखियाको एउटै गीतलाई नारायण गोपालले शान्ति ठटालको संगीतमा गाउनुभयो दुई हजार चौतिस साल नारायण गोपाल दुई हजार सडतिस सालमा सांस्कृतिक संस्थानको महाप्रबन्धक भएपछि मनबहादुर मुखियाद्वारा लिखित नाटक क्रसमा टाङ्गिएको जिन्दगीलाई राष्ट्रिय नाचघरको मञ्चमा मञ्चन गर्नुभयो र मञ्चन गराएर त्यही नाटकबाट उठेको पैसाले तत्कालीन महाप्रबन्धक नारायण गोपाल गुरूवाचार्यले रातो कार किन्नुभयो यो कार मनबहादुर मुखियाको नाटक मञ्चन भएको सफलताको पैसाले नै आएको थियो र यस नाटकका निर्देशन गरेका थिए नारायण गोपालले मामा भन्ने गरेका गायक अभिनेता हरिप्रसाद रिमालले क्रसमा टाङ्गिएको जिन्दगी ना, नामक नाटक र मुनामदन गीती नाटक नारायण गोपाल संस्कृत संस्थानको महाप्रबन्धक हुँदा सबैभन्दा सफलतापूर्वक मञ्चन भएका दुई कृतिहरू थिए नारायण गोपाल राष्ट्रिय नाचघरका महाप्रबन्धक हुँदा सांस्कृत संस्थानबाट मञ्चन भएको नाटक रश्मा टाङ्गीको जिन्दगीका निम्ति संगीत चन्द्रराज शर्माले गरेका थिए भने नारायण गोपालकै आग्रहमा चन्द्रराज शर्माले भक्तराज आचार्यलाई पार्श्व गायकको रूपमा चुनेका थिए यस नाटकमा महेश थापा सुषमा शाही दिपा न्यौपानी अशोक चालिसे गौतम तुलाधर लोकमणि सापकोटाले अभिनय गरेका थिए यो नाटक राष्ट्रिय नाचघरमा करिब डेढ दुई महीना मञ्चन भएको थियो तत्कालीन एकजना पत्रकारले सोधेका थिए तपाईँलाई राष्ट्रिय नाचगरको महाप्रबन्धक दरबारले बनाएको भनिन्छ नि भन्ने प्रश्नमा नारायण गोपालले पञ्चायतकालमा नै जवाब दिएका थिए मलाई त भूमिगतले जिएम बनाएको भन्छन् भूमिगत भनेको को हो म चिन्दिनँ भनेर उनले पत्रकारलाई हप्काएका गा थिए स्वर सम्राट नारायण गोपाल दुई हजार सोह्र सालमा एसएलसी पास भएपछि उनले जुद्धोदय पब्लिक हाई स्कूल छोडेर त्रिचन्द्र कलेज पढ्न थालेपछि त्रिचन्द्र कलेजमा उनले तबला बाधकको रूपमा झिगु मे नामक कार्यक्रमबाट मञ्चमा प्रवेश गरेका थिए भने उनकै दुई अग्रज प्रेमदोज प्रधान र मानिक रत्नको प्रेरणाले डाक्टर रामान त्रिषितको शब्दमा उनले रेड नेपालमा स्वर परीक्षा दिएपछि नारायण गोपाल पहिलोपटक गायकका रूपमा देखिए र तिनै नारायण गोपाल प्रेमदोज प्रधान र मानिकरत्नको गीतमा लाजले पछाडि लुकेर तबला बजाउने गर्थे भने प्रेम र मानिकै प्रेरणाले उनी गायका रूपमा आए उनले पहिलो चरणमा छवटा गीत रेकर्ड गराए रत्न शमशेर थापाको शब्दमा जसमध्ये स्वर्ग के रानी माया के खानी आँखाको भाका आँखाले र त्यसै गरिकन विछोड़को पीड़ा नसके खप्न दशको बेलामा यी गीतहरू प्रमुख मानिन्छन् आजको कार्यक्रममा नारायण गोपालका अहिलेसम्म नबजेका दुर्लभ गीतहरू जुन हामीले प्रसारण गरेका थिए ती तीन गीत पनि प्रसारण गर्नेछौ तर अहिले अर्को गीतको रमाइलो प्रसंग छ यो गीत उनले आफ्नो प्रेम पत्रका मित्र पेमला लामालाई भेट्न दार्जीलिङ गएपछि जोसँग उनको पछि विवाह नै भयो पेमला लामालाई प्रेम भएपछि पहिलो महिना भेट्दा उनले भनेका थिए आउने बुधबार म तपाईंको लागि एउटा गीत गाउनेछु रेडियोमा बच्छ सुन्नुहोला त्यति बेला नारायण गोपाल भारतको बडोडामा शास्त्री संगीत सिकिरहेका थिए र उनले आफ्नो प्रेमीका पेमला लामाका लागि गीत गाएका थिए नगेन्द्र थापाको शब्द कर्म गोपाल अर्थ कर्मयंजन गोपाल यंजन को संगीत मा में रो गीत नेमला गुरूआचार्य को भनाई में उनकी देम को पैलो भेट थो चारी हमें पुरानो स्वर सम्राट नारायण गोपालको चिनारी हाम्रो धेरै पुरानो रहे रहेझै लाग्छ गीतकार नगेन्द्र थापाको शब्दमा मैले यो गीत आमाले बच्चालाई तिल लगाउँदै गर्दा शिशुलाई खेलाउँदै गर्दा सम्झना गरेर लेखेको हुँ तर नारायण गोपालले आफ्नो प्रेमिकाको लागि नै गाएको सम्झेर गाएको एउटा प्रेमको उच्चतम अभिव्यक्ति हो भन्ने गीतकार नगेन थापाको भनाइ छ नारायण गोपाल संगीतकारका रूपमा संगीत का संगीत का सहयोग गर्ने गणेश प्रसाद श्रेष्ठ नातिकाजी शिवशंकर दिव्य खालिङ भी बल सारा थुप्रै संगीतकारको नाम आउँछ तर गोपालिंजनसँग उनको दुई हजार एक्काइस सालमा दार्जीलिङको महाङकाल डाँडामा मीत लगाएपछि यी दुईले मृ संगीत आरम्भ गरे र मृ संगीत आरम्भ भएपछि गोपालिंजनका धेरै कालाजयी गीतहरू नारायण गोपालको स्वरमा गुन्जिए भने नारायण गोपाल र गोपालिं्जुनको संगीतलाई त्यति बेला धेरैवटा म्युजिकल स्वायारीमा पनि प्रस्तुत गरिएको थियो गोपाल योजनले जीवनभर नारायण गोपालको नाम नारायण गोपाल भनेर लिन पाएनन् उनले मिचु नै भनेर लिए भने फतेमान राज भण्डारीले नारायण गोपाललाई महाराज भन्थे भने संगीतकार दिव्या घलिङले सोम भन्थे भने र अन्य संगीतकार कोही उनलाई काजी भन्थे भने चलचित्रकर्मी चेतन कार्की र उनका समकालीन र नारायण गोपाललाई बेङ्गे गर र गैंडा भन्ने गर्थे भने संगीतकार अम्बर गुरूङले स्याण्डो पहलमान नाम राखेका थिए धेरै नाम उपनाम पाएका नारायण गोपाल गुरूवाचार्य जसले जीवनमा सबभन्दा बढी आफ्नो पिता आशा गोपाल गुरूवाचार्यको पिटाई खानुभयो भने जीवनमा नारायण गोपालले कहिले कसैको कुटाई खानु परेन तर उनको जीवनमा एकपटक तीनजना कलाकारले सांघातिक रूपमा उनलाई आक्रमण गर्न खोज्दा नारायण गोपाल पर्खाल चढ़ेर घर भागे उनले र उनले पछि प्रधानमन्त्रीलाई फोन गरेर प्रहरी मार्फत ती तीनैजना संगीतकारलाई पक्रिन लगाए त्यो दिन उनले कुटाई खाएको भए सायद नारायण गोपाल जवानीमै अपाङ्ग हुन पुग्थे त्यो डरले नारायण गोपाल घर भागेर गएका थिए भने उनले सम्झनाको रात कार्यक्रममा गीत गाउने बेलामा उनलाई एकजना दर्शक जसको नाममा यहाँ उल्लेख गर्न चाहन्न उनको थर राणा हो उनले प्रज्ञा भवनको माथिल्लो तल्लाबाट नारायण गोपाल आउट भनेपछि नारायण गोपालले को होस् त आउट भन्ने खेलले भए यहाँ आइजो भनेर च्यालेन्ज गरेका थिए र हलभरिका बाह्र सय पैंतालिसजना मान्छे नै उठेर नारायण गोपाललाई आउट आउट भन्नुपर्ने अवस्था आएको थियो र नारायण गोपाललाई जोगाउनलाई प्रज्ञा भवनको मञ्चमा नै ल्याण्डओभर मगाएर त्यहीँबाट स्वयंसेवकले भगाउन परेको थियो र नारायण गोपाल त्यसको कैयौं वर्ष पनि मञ्चमा गीत गाउन आउन चाहेनन् र उनलाई पहिलोपटक दिव्य खालिङले दुई उनाचालिस सालमा सिलगढ़ीमा नारायण गोपाल विथ ब्लू नोट्स भनेर एकल साँझ आयोजना गरे हल्लामा आए अनुसार एउटा झूठो खबर के पनि छ भने नारायण गोपाल हरेक कार्यक्रममा गाउने बेला रक्सी अत्यधिक पिउने गर्थे भन्छन् तर उनाचालिस सालदेखि नारायण गोपालले मंचमा गाउने बेलामा मध्यपान छोड़िसकेका थिए छयालिस साल जेठ आठ गते नेपाल प्रज्ञापानमा सम्पन्न भएको उनको स्वर्णिम संध्यामा उनले एक थोपा रक्सी नख्याकिन गीत गाएको घटनालाई महत्वपूर्ण मा इतिहास मानिन्छ आजको अजर अमर गीतहरूमा सम्पादक नारायण गोपाल पहलमान नारायण गोपालको जीवनमा निबन्धकार नारायण गोपालको पनि चर्चा हुनेछ स्वागत नै गर्नेछौ अवेक्षण हामी प्रचारसम्म ओझेल पर्न चाहन्छौं विकास दिगो गरौ वातावरण संरक्षण गरौ हाका हाकी नियमित पढौ विकासका लागि बहस नेपाल वातावरण पत्रकार समूहको प्रकाशन नेपाली मासिक हाका हाकी र अङ्ग्रेजी द्वैमासिक फेस टु फेस आफ्नो प्रति आजै सुरक्षित गरौ सम्पर्क प्रकाशन विभाग नेपाल वातावरण पत्रकार समूह धनी मण्डल चक्रपत ललितपुर फोन नंबर पचपन्न पैंतीस तीन सय बयालीस पचपन्न बयालीस दुई सय दिगोपन को लगी पत्रकारिता के तपाईँ सौराहा वा पोखरा जादै हुनुहुन्छ साथै जापानिज तथा चाइनिज परिकारको स्वाद पनि लिन चाहनुहुन्छ चितवनको सौराह तथा पोखराको ममतारो रेस्टुरेन्टमा आउनुहोस् जहाँ जापानमा काम गरी अनुभव प्राप्त सेत्रद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि मोमतारो रेस्टुरेन्ट सम्पर्क चितवन सौराहा गइरहेको फोन शून्य छपन्न पाँच असी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य एकसठी चार चौसठी एक सय चौतिस विचार उज्यालो नाइन्टी नेटवर्क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 उज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ आज नारायण गोपाल विशेषमा प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुपल काफ्लेका साथ यो प्रस्तुता प्रकाश सामीको सादर अभिवादन नारायण गोपालले गाउने धेरै गीतका शब्दहरू उत्कृष्ट हुन्छ भन्छन् कैयनले नारायण गोपाल आफैले गीत लेखेका छैनन् भनेर पनि सोध्ने गर्छन् तर नारायण गोपालले जीवनमा एउटै गीत लेख्न चाहेका थिए लेख्न सकेनन् र उनले त्यो गीत कैयौँलाई लेख्न लगायत कैयौँले त्यो गीत लेख्न सकेनन् पनि र उनले अन्तमा गएर सङ्गीतकार दीपक जङ्गमलाई मेरो विचारमा यस्तो एउटा दृष्टिकोणमा गीत चाहिएको छ तिमी लेख्न सक्छौ दीपक भनेपछि दिपक जङ्गमले एक हप्तामा तीन ठाउँमा बसेर त्यो गीत पूरा गरे जुन गीत नेपाली सङ्गीत जगतमा अत्यन्त लोकप्रिय मानिन्छ जसको परिकल्पनाकार नारायण गोपाल स्वयं हुनुहुन्थ्यो यस गीतबारे पनि चर्चा गर्नेछौ तर नारायण गोपाललाई आज यहाँ प्रस्तुत गर्न चाहन्छु एक निबन्धकारका रूपमा दु हजार छब्बीस साल अशो चार गति नारायण गोपाल गोर्खापत्र एक निबंध लिखा थे महाकवी पटक नारायण गोपाल को निबंध भाषण महाकवि महाकवि देवकोटा बांच आज कति खुशी होने थे वहांक गीत सगरभरी छाती चिरी सुनेर एक दिन गीत सुना हई नानी भन्नी वहां आवाज मेरे कान में अज गुंजी रखे नजाने अरु के के भन्नुभएको थियो उहाँले त्यति बेला म सम्झन सक्थिन कारण त्यति बेला म सानै थिए भारतीय सांस्कृतिक केन्द्र बसन्तपुरमा भएको हाम्रो भेटघाटको त्यो दिन म निकै खुसी भएको थिएँ आफ्ना प्यारा कविज्यूबाट गीत पाउने प्रेरणा पाएर तर तर उक्त पहिलो भेटघाट अन्तिम पनि बन्न जान्छ भनेर मैले कल्पनै पनि गर्न सकेको थिइनँ एक दिन म सुन्छु देवकोटा हामी सबैलाई छाडी छितिज पारी जानुभयो अरे म छाँगाबाट खसेको अनुभव गर्दै आर्यघाट पुग्छु एकचोटि कमसे कम मुख हेर्ने मेरो इच्छा थियो तर म निकै ढिलो पुगेको रहेछु रोक्दा रोक्दै पनि दुई थोपा आँसु झर्छन् मेरा आँखाबाट गीत सुन्ने मेरा महाकविको धोकोलाई मैले पूरा गर्न सकिनँ म कति अभागी भारतीय सांस्कृतिक केन्द्रमा पहिलो र अन्तिम भेट महाकविसित भएको मेरो जीवनको एक अविस्मरणीय घटना हो एक धमिलो सम्झना आएर खड़ा हुन्छ मेरो अघिल्लोतिर त्यस दिनको अनि लाग्छ महाकविले मेरो गीत सुनिरहेको छ यही कहीं शीत बतास फूल माटो ढुङ्गा पहरा छरा खोला वनपाखा र पर्वत अनि आकाश भरिभरि नै लुकेर जिन्दगीको गोरेटोमा उफ्रदै ढलमलाउँदै सुस्केर हाल्दै सोसेल्दै अनि गुनगुनाउँदै कहाँ कहाँ पुग्छु म मा। मलाई थाहा छैन एक म यस्तो ठाउँमा आएर विश्राम लिन पुग्छु जहाँ मैले आफ्नो अस्तित्वको नाङ्गो आवाज पाउँछु मैले सबै सबै हराइसकेको रहेछु यात्राको लामो अवधिमा हरलाको याद आउँछ कसरी उसलाई एक अज्ञात बाहुन्नेले इलुजनमा पारेको रहेछ बिचरा हरला के तिम्रो यात्रा कहिले टुङ्गिएला हतास भएर मैले एता उता हेरे निकै अवेर भइसकेको रहेछ व्यवस्थाको कुहिरो मेरो सम्पूर्ण शरीर नै फैलिएर मलाई बन्द गरिदिन्छ काठमाडौँको मुटुभित्र अनायासै एक दिन आएर झगझगाउँछ जग मलाई म व्यउँजन्छु एक गीती प्रदर्शन गर्ने कुरा झिक्छ उसले वर्षौदेखि कोठामा लडिराखेको तानकुरा हार्मोनियम मादल र मेन्डोलिनलाई सोध्छु म उनीहरूको मौन त भङ्ग हुँदैन मैले अस्वीकृतिको बोध दर्शाइदिए उसले सम्झाउँदै थियो मलाई बाख र विथोबन अनि देवकोटा र रिमालको उदाहरण दिँदै कि किङ्कटले विमुद भएर म पश्चिमपट्टि खुलिराखेको झ्यालबाट टाढा टाढासम्म हेर्ने प्रयास गर्छु छातीभरि अन्तर्द्वन्द्वको पहाड़ बोकेर म यसरी निकै बेर अल्मलिएको थिएँ नगेन्द्रले कुनी के के थियो, म सुन्दिन अकस्मात स्वुमाथि मेरो दृष्टि पुग्छ हावाको एक झोका आएर कोठाको सारा वातावरणलाई तरंगित बनाइदिन्छ बाजाहरू झंकृत हुन्छन् मेरो मिथ गोपालनको संगीत र मेरो स्वरको समन्वय गरेर मिर्जो नाइट भनेर नामांकरण भएको गीती प्रदर्शन पुलिस क्लबमा हेर्ने पक्का हुन्छ साथीहरूबाट साथीहरूबाट सहयोग पाइने भयो मिर्जु थापाथलीमा रिहर्सल गर्न थाल्नुहुन्छ नगेन्द्र चाँजो मिलाउने कामतिर किलागलको चारतले कोठामा पश्चिमबाट आएको चिसो सिरिटोसँग हाँस्दै खेल्दै म गीत गाउँछु लगातार दुई तीन चार अनि पाँच घण्टासम्म वर्षौं पछिको अभ्यासले कस्तो कस्तो एक प्रकारको चिरचिरहाट उत्पन्न भएको रहेछ मेरो आवाजमा जे होस् विश्वास सधैँ मेरो साथमा थियो र भाद्र एक दुई र तीन गते महेन्द्र पुलिस क्लबमा कार्यक्रम हुन्छ नारायण गोपाल गुरूवाचार्यको यो निबन्ध महाकवि बाँचिरहेको भएको बाँकी अंश फेरि प्रसारण गर्ने नै छौं अब यसबीच प्रस्तुत छ नारायण गोपालको साह्रै दुर्लभ गीत अर्कै लयमा चाँदनी शाहको शब्द दीपक जङ्गमको संगीतमा नारायण गोपालको स्वर हजर अमर गीतहरूमा हामी वाचन गर्दै थियौं गायक संगीतकार नारायण गोपालको निबन्ध महाकवि बाँचिरहेका भएन्धको जेठी साँझपछि माइली साँझ जान्छे पालै पालो सलाम गरेर अनि कान्छी आउँछ टन्न भरेको छाती बोकेर ओठमा हाँसो र आँखाभरि उत्सुकता दौड़िरहेको मेरो मंचको पर्दा भित्रैबाट लुकेर हेरे खुशीले मेरो छाती हिमाल जत्रो भएर आयो पर्दा खुल्छ दर्शक को दृष्टि हमो कलाकार हमो गीत को तुलिका अक्षर मथि पर्च मेरा साथी अटेज में आफ्ना तैयारी साथ बसन् नगेन्द्र था उदघोषण कर परिचय कराश हमी सब को एर मिर्जू अर्क मोता महानुभावर अभिवादन करम शुरू हो सबलाई रिजाऊ भा पसल में बेचिएू मेरे कोई भेन सबई को, को मेचु बोल को गीत अल्जेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा श्रोताहरूको ताली र बधाईको बाँध फुटेर म भित्र जन्माइदिन्छ एक सन्देहको काँचो धागो के उपास त होइन यो नयाँ नही। नयाँ दर्शकहरूले बधाईमाथि धन्यवाद दिँदै थिए मलाई उनीहरूको मनपर्ने गीत गाइदियो भनेर गुड नाइट गुड नाइट भन्दै हात हल्लाउँदै गए सबैजना हेर्दा हेर्दै मोटर अँध्यारोमा पुलिस क्लबको ढोका नागेर नजाने ना कथातिर मोडिन्छ म पत्तै पाउँदिनँ श्रोताहरू आफ्नो आफ्नो बाटो लाग्छन् मृ नाइटको सुस्केराहरू बोकेर अन्त्यमा म पनि लाग्छु धरतीमा कुनै के के बोकेर घर पुगेर ओछ्यानमा पल्टिँदा किसिम किसिमका कुराहरू मनमा खेल्छन् होसै भएन कुन बेला निदाएछु यसरी तीन दिने उक्त नाइट सफल र रोचक भन्ने श्रोताहरूको प्रतिक्रिया हुँदाहुँदै पनि मलाई चित्त बुझेको थिएन कति कुराको गीत गाउँदा कैयन त्रुटि गरे मैले आवाजमा पूर्णता थिएन मेरो भाव र अभिव्यक्ति दिने प्रयत्न गरेको हुँ कहाँसम्म सफल भएँ वा असफल श्रोताहरू नै जानुन् लामो समयपछि यसरी गीत गाउँदा सफल होस् वा नहोस् गीत गाउने प्रेरणा पाएको थिए अवश्य श्रोताहरूको चाखले गर्दा यसैमा मलाई सन्तोष थियो तर बाटाबाटामा रेस्ट्राँमा कोठामा पार्कमा मलाई साथीहरूले हितैसीहरूले व्यङ्ग्यात्मक प्रश्न गरे गीत गाएर के पायो घरमा त्यही प्रश्न टोलमा त्यही प्रश्न नजाने अरू कहाँ कहाँबाट यस्तो प्रश्न आउनी हो बुझ्दिन के जवाब दिऊ म उनीहरूलाई मेरो घरबाट ढिक्कार श्रोताबाट स्याबास भन्दा बढी मैले के पाएको छु र के जवाब दिऊ म उनीहरूलाई आर्थिक लाभको मात्र ध्यान दिएर आत्मा विरुद्ध भिन्न भिन्न प्रकारले फाइदा उठाउने कोशिश गरेको भए म पनि अर्कै भइसक्थे होला तर म चाहन्न ती सब बरु ढुङ्गा खाएर मर्छु म त्यो चाहन्न मलाई केवल जनताको सहानुभूति भए पुग्छ कारण म जनताको लागि मात्र गाउँछु निबन्धकार नारायण गोपाल गुरूवाचार्य लेख्छन् मलाई केवल जनताको सहानुभूति भए पुग्छ कारण म जनताको लागि मात्र गाउँछु मिर्चु नाइट गरेर म मेरा साथीहरू करोड़पति बन्न खोजेका होइनन् कलाकार र साहित्यकारको जिउँदो लास मात्र देखाउन प्रयास गरेका थियौ हामीले उनीहरू प्रति श्रद्धा र सहानुभूति मात्र पेश गर्न सक्यौं सायद यो हाम्रो भूल थियो त्यसैले त होला महान कहलाउने एक कवियत्रीले हामीलाई साथ पत्रे आडम्बर भनेर दोष लगाउने असफल प्रयास गर्नुभएको मिज्जु नाइटको उद्गार ढोङ भन्ने उहाँका कृतिहरू के हुन् त धेरै दुःख लाग्यो मलाई एक कवियत्रीले कलाकारको भावना नबुझेकोमा संगीत जस्तो कठिन अमूर्त अनि विवादास्पद विषयमा माथि लेख्नु नै थियो भने किन लेखिन लेखिन्थ्यौँ यो उनको विषय होइन कस्तो हाँस्यास्पद अनि दुःखद कुरा मेरो मन फेरि भाँचिएको छ सती जाने बेलामा भीम मल्ल विधवा स्त्रीले साँच्चैकै मेरो देशलाई श्रराब दिएकी दे थिइन् रे मलाई थाहा छैन घरबाट मैले अझै कति धिकार पाउन बाँकी छ र श्रोताहरू अनि हितैशीहरूबाट श्याववास अनि यही श्यावास र धिक्का लहरसँग पौड़ी खेल्दा खेल्दै म नजाने कहाँ पुग्छु एकदिन मलाई थाहा छैन म गीत सुनाउँछु सुनाउँदै जान्छु मेरा स्वजनहरूलाई एकले भन्छ श्यास दोस्रोले सोद्धा के पायो घरबाट आउँछ धिक्कार आज मेरा महाकवि लक्ष्मीप्रसाद देवकोटा बाँचिरहेका भए एक पन्त दुई काज हुन्थ्यो होला एक उनको गीत सुन्ने धोकोलाई पूरा गर्थे दोस्रो सोध्ने थिए गीत गाएर मैले के पाएँ महाकविज्यू दुई हजार छब्बीस साल असो चार गते नारायण गोपाल गुरूवाचार्य लेख्नु भएको यी निबन्ध गोर्खापत्रमा प्रकाशित भएको थियो महाकवि बाँचिरहेका भए अजर अमर गीतहरुमा आज पहिलोपटक नारायण गोपालको निबन्ध यति नै अब प्रस्तुत छ नारायण गोपालको अर्कोवटा दुर्लभ गीत नारायण गोपालको संगीत र गोपालन्दको शब्दमा सम्म अहिलेसम्म का मेरा बियो गी निर्धक निदछु आएका वर्षहरूलाई वर्षहरूलाई जसरी नीलेको छ शून्यले यो रात लास तै लिलेको छु मैले मेरो जवाला जसरी का मेरा बाधक निन्दछु का वर्ष दुई हजार साल असो चार गते नारायण गोपाल गुरूवाचार्यले लेख्नुभएको निबन्ध महाकवि बाँचेको भए हामीले गोर्खापत्रबाट सावार गरेका थियौं यो निबन्ध सुनेर अर्पण राज खरेलले लेख्नुभएको छ हाम्रो फेसबुकमा नारायण गोपालले लेखेको देवकोटा सम्बन्धी निबन्ध सुन्दा आह्लादित भए कति स्तरीय शब्द चयन उनले लेख्न चाहेर पनि लेख्न नसकेको गीतको बारेमा चर्चा चाँदनी शाहले लेखेको नारायण गोपालले गाएको मान्छेको माया फरक शैलीमा पहिलोपटक सुन्दा अचम्मित भइरहेको छ अर्पनाज खरेललाई हार्दिक आभार व्यक्त गर्दै हामीलाई संगीतकार दिव्य खालिङको सम्झनाको लागि उहाँको ग्रन्थबाट साभार गरेको यो एकता प्रकाशनलाई हार्दिक धन्यवाद नारायण गोपाल गुरूवाचार्य सम्झनाको रातमा दर्शकसँग झडा गरेर मञ्चबाट हिँडेपछि उनले धेरै वर्ष काठमाडौँको मञ्चमा गीत गाउन मानेनन् र उनलाई अन्तत उनका अत्यन्त प्रिय मित्र संगीतकार दिव्यक हालिङले सिलगुड़ीमा नारायण गोपाल विथ ब्लू नोट्स नामबाट एकल साँझ गरेर उनलाई फेरि मंचमा ल्याए र नारायण गोपाल त्यसरी फेरि एकल साँझ गर्दै दुई पछी उनाचालिसपछि सक्रिय भए र दिव्य हालिङसँग नै उनले पहिलोपटक ब्लू नोट्स शुरू गरेपछि नेपाली आधुनिक संगीतमा नारायण गोपालले ब्लू संगीतको विकासक्रमलाई शुरू गरेका हुन् बागिना संगीत पत्रिका सम्पादक नारायण गोपाल जीवनको अन्तिम कालमा सिनिपमा पत्रिका उर्वशीका पनि सम्पादक भएका थिए र उर्वशी, उर्वशी पत्रिकाको उनी एक अङ्कका सम्पादक थिए त्यसपछि उनका विरूद्ध काठमाडौँको एउटा चर्चित पत्रिकाले जाँड सम्राट नारायण गोपाल भन्ने विसाङ निकालेपछि उनले त्यस रिसमा पनि एउटा पत्रिका प्रकाशन गरेका थिए आफ्ना गुरू वासुदेव शर्मा लुटेलको सल्लाहमा नारायण गोपालले निबन्ध बाहेक एक गीति नाटक पनि लेखेका छन् त्यो गीती नाटकको शीर्षक हो कान्ची मस्याङ कान्छी मस्याङ उनकै निर्देशन र लेखनमा मञ्चन पनि भएको थियो नारायण गोपाल जीवनको अन्तिम कालमा उनले गाएका धेरै महत्वपूर्ण गीतहरूमध्ये कुइरो भित्र अल्मलिदा भन्ने नाटकमा गीतकार एवं संगीतकार दिव्य खालिङको शब्दमा उनले गाएको गीत नै अहिलेसम्म हामीलाई प्राप्त भएको अन्तिम गीत हो भने किशोर गुरूङको आयोजनामा हङकङमा भएको कार्यक्रममा पनि उनले दिव्य खालिङको शब्द र संगीतमा गाएको गीत मेरो सानो संसार तिमीलाई अटेन अहिलेसम्म प्राप्त भएको अन्तिम गीत मानिनेछ नारायण गोपाल विशेष आजलाई यति नै यही जानकारीसँगै अन्त्यमा दिव्य खालिङको शब्द र संगीतमा रहेको यो गीत प्रस्तुत गर्दै आजको सांगीतिक शिविरबाट हामी विदा माग्छौ भीचा जो भाग्य कस्तो खेल मानस को जीवन में हेरा खेले को माया कर आयाले धेरै पोले बदनाम भरी सत्य कि नुटू भरी तर्क आशा को चौतारी किस भ बनकाती काती सपना आखभरी यो भाग्यले कस्तो दिन मानस को जीवन मेरा ल्या माया मया कर मया ले पारे